रेडियो थाहा संचार उनास दशमलव चार मेगा हर्ज काठमाण्ड थाहा सञ्चार डट कम र थाहा सञ्चार नेटवर्कका विभिन्न पार्टनर वे स्टेशन मार्फत हामीलाई सुनिरहनुभएका प्रिय श्रोताहरूलाई सुन्नेलाई सुनको मालाको नयाँ अंकमा हार्दिक स्वागत छ कार्यक्रममा हामीले उमा सुवेदीले लेख्नुभएको उपन्यास तोदा सुनाइरहेका छौ हिब्रू शब्द तोदाको अर्थ हो धन्यवाद र यो उपन्यासमा जिन्दगीमा अनेक हण्डर ठक्कर खाँदै इजरायल पुगेकी पार्वती नामक पात्रको कथा छ यसमा पार्वती र पार्वती जस्तै जीवन भोग्न विवश नेपालीहरूको कथा मात्र होइन विश्वयुद्धको लामो कालखण्डपछि पनि त्यसको चिमोटाईबाट उम्कन नसकेका इजरायलीहरूको पनि कथा छ गत साता हामीले इजरायल पुगेकी पार्वतीले नयाँ भूमिमा गरेको प्रारम्भिक अनुभव सुनाएका थियौं र सुनाएका थियौं पार्वतीको बाल्यकालको कथा पार्वतीको स्कुले जीवनबारे चर्चा गर्दै गर्दा अघिल्लो अङ्क सकिएको थियो आजको अङ्कको आरम्भमा पनि हामी उसैको बाल्यकालको प्रसङ्ग सुनाउँदैछौ प्रस तोदाको तेस्रो अङ्क पार्वतीका बा नराम्रा मान्छे थिएनन् होक्षे बुधबारेमा सबैले हाई हाई नै गर्थे सबैसित मिठो बोल्थे र सबैका प्रिय पनि थिए तर पनि ऊ त्यति प्रिय पिताका लागि प्रिय छोरी हुन सकिन पिता र ऊ बीच एउटा अदृश्य दूरी थियो मानौ शताब्दीऔ लामो हिँडाएपछि पनि त्यो दूरी छिछुल्नै सकिँदैन सबैसित आत्मीय व्यवहार गर्ने उसका पिता ऊ भने कठोर थिए दसैँमा छोराहरूका लागि उनी आफैले नयाँ नयाँ लुगाहरू ल्याइदिन्थे आमाले सोध्थिन् अनि पार्वतीलाई खोइ त दसैँका लुगा उनी पार्वतीतिर नहेरी जवाफ दिन्थे त्यसलाई त आफै किनेर ल्याइदे पहाडबाट झर्दा बासँग धेरै पैसा थिएन जेन्थेन होक्सेमा अलिकति खेत किनेका थिए चिरपटमाथि माटो ओछ्याएर टाढ हालेको सानो घर बनाएका थिए बाह्रै बलिया थिए यो काम ऊ काम भन्दैनथे परिआएको जे पनि गर्थे त्यसैले उनीहरूलाई खाना लाउनको दुःख थिएन पार्वतीलाई लाग्थ्यो ऊ स्कुल जान थालेको उसका बालाई पटक्कै मन परेको थिएन कहिलेकाहीँ गाउँघरका कोही कोही आएर बाका अगाडि भन्थे बनाउने भइसन त आफ्नो आफ्नो त्यति बेला पनि केही बोल्दैनथे पार्वतीका बा गम खाएरै बस्थे पार्वतीलाई भने उसका बाले ती छिमेकीलाई मुखभरिको जवाफ दिए हुन्थ्यो भन्ने लाग्थ्यो हो मेरी छोरीलाई इन्दिरा गान्धी बनाउँछु मान्छे बनाउँछु ठुलो मान्छे बनाउँछु तर उसको बा यस्तो केही पनि भन्दैनथे यस्तो बेलामा पनि चुप लागेर बसिदिन्थे पार्वती मनमने नै सोच्थे के यस्ता पनि बा हुन्छन् पार्वतीलाई लाग्थ्यो ला ला उसका बा पनि अरूहरूले जस्तै छोरीले घाँस काटेर बसोस् भन्ने चाहन्छन् चुल्हामा आगो बालोस् घरको काममा आमालाई सघाओस् तर स्कुल चाहिँ नजाओस् भन्ने चाहन्छन् ए छोरी मान्छे भनेको यो अक्षर चिन्नको लागि जन्मेकी होइन ऊ त सन्तान पाउनको लागि जन्मेकी हो छिमेकका मनप्रसाद पण्डितले बाको मुखै अगाडि यसो भन्दा खै के जवाफ फर्काए त पार्वतीको बाले पार्वतीलाई पिताको मौनता आफ्नो लागि अभिशाप जस्तो लाग्दथ्यो बाले पार्वतीका दाजुलाई कादमा बोकेर तल्ला घर माथला घर डुलाउँथे खै के सोचेर होकुन्नी उनले छोराको नामै राखेका थिए श्रवण कुमार के उनलाई विश्वास थियो यही श्रवण कुमारले उनको सेवा गर्नेछ कि के यही श्रवण कुमारले मर्ने बेलामा उनको मुखमा तुलसीको पात्र गंगाजल हालिदिनेछ मरिसकेपछि यही श्रवण कुमारले वैतरण तार्नेछ के यही श्रवण कुमारले नै रौरव नरकबाट उन्मुक्ति दिलाउनेछ र उनलाई स्वर्गमा स्थान दिलाउनेछ के यही सोच्थे पार्वतीका बाले जति नै माया गरे पनि श्रवण भने पढाइ लेखाइदेखि दस कोष पर भाग्दथ्यो पढेको कुरा दिमागमा राख्नै सक्दैनथ्यो हरेक पल्ट ऊ हुन्थ्यो रिजल्ट आएको भोलिपल्ट बा स्कुल जान्थे र मास्टरहरूसित भेट्थे अनेक अनुनय विनय गर्थे यसरी प्रत्येक वर्ष श्रवण कक्षा उक्लिँदै जान्थ्यो ऊ आफै कहिलेकाहीँ पर्वतीसित खुसुक्क भन्थ्यो अरू हेर सगरमाथा उक्लिन सैलो कक्षा उक्लिनु त साह्रै गाह्रोको हुँदोरहेछ त गाउँमा एकजना लाहुरे काका थिए दोस्रो विश्वयुद्धमा सहभागी भइसकेका थिए क्यारे उनी एउटा खुट्टा खोच्याएर हिँड्थे तर उनलाई आफ्नो त्यही खुट्टामा अति सहयोग गर्व थियो उनी भन्थे पेर्नु सेकेन्ड वर्ल्ड वारको निशानी हो मेरो कमान्डर पनि मेरो बहादुरसित बहुत प्रभावित भएको थियो बहादुर छैन सबैजना उनका कुरा सुनेर जिल्ला पर्थे त्यसपछि उनी झन हौसिन्थे जर्मनी काका का घतला भनेको को छैन बहुत खतरनाक आदमी थियो त्यो लाखौँ लाख यो मान्छे कहाँ थियो त्यो राक्ष पार्वतीलाई चरम जिज्ञासा अनुहार कस्तो काका तेरो ठ्याक्कै झुङ्गा पनि पार्वतीले पहिलो पल्ट हिटलरको नाम सुने कि हिटलर उसका पिता जस्तै या उसका पिता हिटलर जस्तै भएको कुरा उसले त्यसै दिन थाहा पाए कि त्यसपछि त बाको अनुहार देख्दा उसलाई झन डर लाग्न थाल्यो लहरी काकाले ठट्टैमा भनेको यो कुरा पार्वतीको मनमा किलो भएर गाडियो र यसरी गाडियो पछिसम्म उसले त्यसलाई उखालेर मिल्काउनै सकिन पार्वतीका बा किनमेलका लागि बुधबारे बजार छरे साझ मत घर फर्किए घर में उसी पार्वती की आमाइबारे में अठना में किने को नाशपाती टोक्त गफ लगा बुधवार कतईन मत प्याज आलू का थोप्रा चारो घुंचो में हरा हराइप भर्कने बेला सामान दोकन में पसंद एक कप चीन खाएं एक कप ची को दुई रुपया तीर्या घाँटी पनि नभिचाउने चियाको दुई रुपियाँ त्यति हुँदा नि भ्याइ नभ्याइ छ त्यो दोकानमा यसो भनिरहँदा बा कता हराए कता टोलाएको टोलाइ भए बिडी अघि नै सल्काएका थिए एक दुई सरको तानेका पनि थिए त्यही बिँडीले च्वास्स पोलेपछि उनी झस्किएका थिए लगत्तै उनले आमालाई भाने हेरबुढी अब म पनि बुधबारे बजारमा चिया दोकान खोल्छु त्यति धेरै मान्छेले चिया खाइदियो भने त केटी केटी पाल्नहरू पर्दैन के जस्तो लाग्यो मलाई चियालेने बाल चियाले नै हेर्दा हेर्दै केही दिनमै घरमा भएका एक हल गोरु ब्याउन लागेको गाई र तीनवटा खसी बेचे बाले त्यही पैसाले बुधबारे बजारको बिचैमा त होइन अलिक माथि हनिया खोलाको छेउमा एउटा सानो टहरो हाल्न पुग्यो माथि बर्ने शान्तिनगर र इलामदेखि आएका वा जान लागेका मान्छे बिसाउने ठाउँ थियो हो। त्यो कुनै नभन्दै सुरुमा चिया मात्र पाक्ने दोकानमा बिस्तारै नास्ता र खाना पनि पाक्न थाल्यो बाले अरू एक दुईवटा बेन्ची थापे कता कताबाट थोत्रा टेबुल पनि आए चुरोट चक्लेट चाउचाउ र बिस्कुट पनि राखिन थालियो दुनोट र पाउरोटीले दोकानको रौनक झनै बढायो दोकान निकै चल्न थाल्यो अब पहिले भन्दा अलिक सुक्खा भयो वर्षहरू पनि बिते पार्वती सात कक्षामा पुगे तर पुगी। अब ऊ माथि जिम्मेवारी पनि थपिन था थाल्यो होटलमा मान्छेले खाएका जुठा गिलास र थाल एकैछिनमा थोप्रिएर निकै हुन्थे स्कुलबाट आउन साथ ऊ हस्याङ पस्याङ गर्दै काम गर्न थालिहाल्थे बाबा खुब सघाउँथी भाइको हेरविचार पनि उसैले गर्थी ऊ जना ठुला मान्छेले गर्ने काम एक्लैले गरिसक्थी काम बढेको नि बाले स्कुलबाट उसको नाम नखाटिदिउन् भनेर होटलमा ऊ खुब काम गर्थे दाई श्रवण कुमार भने कहिले केही कुरामा सघाउँदैनथ्यो आठ कक्षामा तीनपल्ट फेल भएपछि उसले स्कुल नै जान छाडिदिएको थियो दुर्गा टाकिज फिल्म हलतिरको गल्लीमा दिनभरि बरालिएर हिँडिरहन्थ्यो हिन्दी फिल्मका गीतहरू टुटे फुटेको आवाजमा गाइरहन्थ्यो र कपाललाई बीचमा सिउँदो पारेर फरक्क फर्काउँदै ऐनामा घन्टौँ बिताउँथ्यो बा आमाले केही भने, भने, भने मुखमुखै लाग्थ्यो कहिलेकाहीँ थाहै नदी दुई चार दिनसम्म बेपत्तै हुन्थ्यो रवण कुमार बरालिएर हिँड्न थाले पनि घरमा उसको अनुपस्थितिले खासै अप्ठ्यारो भने पारेको थिएन दिनचर्या यथावत चलिरहेको थियो बाहको होटल पनि राम्ररी चलेको थियो बीचबीचमा भने बाह केही दिनलाई होटल आमाको जिम्मा छोडेर कता कता होटल आमा र पार्वती मिलेर सम्हाल्थे त्यस दिन ऊ होटलका जुठा भाँडाहरू माच्दै थिए एक हुल नचिनेका मान्छेहरू कथाबाट आए कथाबाट उनीहरूलाई बाले होटलभित्रको कोठामा लगे बा तिनीहरूसित गफमा भुलिए निकै बेर पछि मात्र ती मान्छेहरू कोठाबाट निस्केका थिए जाने बेलामा तिनीहरूले बालाई भनेका थिए लाल सलाम कामरेड फेरि भेटौँला पार्वतीले अनुमान गरिहाले ती मानिसहरू माओवादी कार्यकर्ता थिए कि त्यसो भए मेरो बा पनि माओवादी पार्टीमा लागेका होला पार्वती बालाई यो प्रश्न सोध्न चाहन्थे तर मौका पाइन उसले त्यही बेला लाहुरे काका कथा कथाबाट आइपुगेका थिए उनले अनौठो जानकारी दिए अनि थाहा पायो बा केही पनि बोलेनन् अनुहार अलिकति अँध्यारो भने भयो लाहुरे काकालाई उनले यति मात्र जवाफ दिए अब मेरो लागि आजदेखि मर्यो त्यो श्रमणे लौरे काका गएपछि भने बा अरके अरके भाए उनले पार्वतीलाई बोलाए आफ्नो छेउमै बसाले शिर सुमसुम्याए र भाने आजदेखि तै भइस बुझिस् त बुझिस् त पार्वती त्यो दिन कति खुसी भएकी थिलोपल्ट उसले पिताबाट स्नेह पाएकी थिएकी थियो दिन स्कुल गएकी थिर्किएकी थिस कक्षाको सेन्टर परीक्षामा उसले राम्रो नम्बर ल्याएकी थि शिक्षकहरूले उसको पिठ्यूमा धाप मारेका भनेका थिए ऊ घर आउन साथ आफ्नो उपलब्धिका बारेमा सबभन्दा पहिले बालाई सुनाउन चाहन्थे उसलाई विश्वास थियो आज बा उसको उपलब्धिमा एकदम खुसी हुनेछन् हृदयभरिको आशीर्वाद दिनेछन् उसलाई उनको आशीर्वाद उसको लागि कति ठूलो प्रेरणा बन्नेछ पार्वतीको नजरमा आज उसका पिता हिटलरबाट साँच्चीकै पितामा रूपान्तरित भएका थिए ऊ खुसीले उठ्दै घर आइपुगी नन, आमा दामा घरभित्रमाले भक्क नै तेरा तरेनाले माओवादी अरे जनयुद्धका क्रममा बेपत्ता भएकाहरूको सूचीमा आजसम्म पनि पार्वतीको बाको नाम छ पार्वतीले डायरीमा लेखेर रा राखेकी त छैन तर स्मृतिबाट कहिले पनि हटेको छैन त्यो नम्बर उसले पहिलोपल्ट स्कुलमा पाएको रोल नम्बर र बेपत्ता सूचीमा रहेको उसको बाको नम्बर एउटै थियो उसको बा अब नम्बरमा सीमित भएका थिए मेरा बा राम्रा मान्छे थिए अचेललाई यस्तै लाग्छ ए पलोन सहरको सिङ्कार रोडमा अवस्थित एकसठी नम्बरको घरको तखा मार्गजितबाट त्यही पन्ध्र होला आफ्नै अतीतका बोझिला पलहरूमा हराइरहेकी पार्वती कुरा नबुझेर वाल्न परे थ्रीकुमारीले कुरा प्रष्ट पनि त भनेकी थिएनन् उनी एकछिन पार्वतीलाई अल्मल्याउन चाहन्थिन् पार्वती, चाहन पार्वती साँच्चीकै अल्मली बने चुरोटको धुवा उडाउँदै रोशनीले कुरो स्पष्ट पार्न खोजे कस्तो नबुझ्या भने तेरो कामको टुङ्गो लाग्यो के यो होलन सहरको सिङ्खार एकसठी नम्बरको घरमा अब तैँले काम गर्नुपर्छ बुझिस् त त्यहाँबाट बुढी छ अबदेखि तँ उसेको केयर किपर आजै पठाओ एजेन्सीले यो डिटेल तँलाई दिनु भनेर बल्ल कुरा बुझी पार्वतीले कुरा बुझेपछि मन फुरुङ्ग पनि भयो उसको यतिका दिन बेरोजगार भएर बस्नु पर्दा एकदमै विरक्तिकी थिए पार्वती उसो त रोशनी र थिरकुमारीले उसलाई हरेक किसिमले सहयोग गरिरहेका थिए तर पनि पार्वती आफै अरूको उपकारको बोझमुनि थिचिए जस्तो अनुभव गरिरहेकी थिए त्यो बुढीको नाम चाहिँ के रहेछ दिदी अलिकति सहज भएपछि पार्वतीले सोधी एजेन्सीले दिएको कागजको एउटा टुक्रो पार्वतीको हातमा राखिँदै थिन् इनेश, इनेश प्रवेश उनले एकदमै रुखो स्वरमा सोधेन्या हो तिम्रो हजुर म नै मेरो नाम हो पार्वती कनिकुथी हिब्रुमै जवाफ फर्काई पार्वतीले बुढीको यो रुखो बोलीले पार्वतीलाई पहिलो भेटमै खिन्न बनाएको थियो अनि मैले तिमीलाई यसअघि कतै देखाएको छु भेट्याएको छु र इनेसको यो प्रश्नले पार्वती अलमलमा परे तर जवाफ त दिनु नै पर्यो छैन होला मैले त तपाईँलाई कहिले पनि देखाएको थिइनँ तपाईँलाई सायद भ्रम भयो कि <laughs> तिमीलाई कतै अवश्य देखा हुनुपर्छ पहिले नत्र किन लाग्थ्यो मलाई पागल हो पागललाई त पागल खानामा म त घरै बसिरहेको पार्वती आत्ति केही जवाफ नै दिन सकिनँ आउँदा आउँदै यस्तो प्रश्नको सामना गर्नुपर्ला भनेर उसले चिताएकी पनि थिएन तर तिमीले पक्कै मसित केही कुरा लुकाइराखेकी छु साँचो साँचो भन मैले तिमीलाई कहाँ देखाएको थिएँ हामी पक्कै भेटिसकेका छौँ पहिलो ब्रिस कालले गर्दा अलिकति विस्मृति हुन्छ मलाई त्यसैले मैले ठम्ब्याउन नसके मात्र हो तर मैले पक्कै तिमीलाई कहीँ पहिले देखा चाहिँ हो कहीँ पहिले देखा चाहिँ हो मोटो न मोटो जिउ गोरो छाला भरिलो अनुहार र करिब पाँच फिट पाँच इन्च उचाइ भएकी अस्सी वर्ष कटेकी ती वृद्धलाई सुरुमा झट्ट देख्दा पार्वतीलाई यिनी अत्यन्तै आत्मीय होलिन् भन्ने लागेको थियो कता कता आफ्नै हजुरमा जस्तै पनि तर इनेसका बितुकका प्रश्नहरूले भने ऊ अपार्टमेन्ट प्रवेश गर्ने हतोत्साही बन्न पुगी तुरन्तै इनेस अलिकति नरम भइन् अनि स्वाभाविक भएर भनिन् एक दिन त एक दिन त म सम्झिछोड्छु मैले कहाँ देखेऊ पहिले तर अहिलेलाईठामा जाऊ र आफ्नो सामानहरू राखौ इनेसले त्यसपछि मात्र ढोकाबाट भित्र पस्न दिइन् पार्वतीलाई सुट्के स्थानै पार्वती भित्र पश्चिऊ एकदमै असहज अनुभव गरिरहेकी थिए इनेसले पार्वतीको कोठा देखाइदिन् पार्वती भित्र पछि दाहिनेतिरको भित्तामा एउटा ठुलो दराज थियो इनेसले दराजबाट एक जोडी लुगाका टुक्रा झिकेर पार्वतीलाई फेर्न दिइन् एउटा कट्टु र स्यान्डोगन्जी भन्न सुहाउने टी सर्ट लुगा फेरेपछि पार्वती आँकैसँग लजाई कट्टुमुनि सेता तिग्रा र स्यान्डोमाथि खुल्ला छाती त्यसरी उघ्रेको वक्षल उसले आजसम्म एकान्तमा पनि हेरेकी थिएन हत्तापत्ता आफूसित ल्याएको ट्राउजर र लामा बाहुला भएको टी सर्ट लगाएपछि मात्रै ऊ हुन पुगे अस्सी वर्ष कटेकै भए पनि हेर्दा हट्टाकट्टा नै देखिन्थिन् तर भित्र कता कता जर्जर भए जस्तै लाग्थिन् उनको व्यवहार बेला बेलामा एक्कासी फेरिन्थ्यो कहिले पार्वतीसित एकदमै खुसी भएर आत्मीय व्यवहार गर्थिन् छेउमा राखेर आफ्नै नातिनीलाई झैँ सुमाउथिन् दुःख सुखका कुरा गर्थिन् तर कहिले भने एकदमै सङ्कालु भइदिन्थिन् अनेक किसिमका नबुझिने प्रश्नहरू गर्न थाल्थिन् एकदम जटिल मनोविज्ञान थियो इनेसको इनेसलाई निकै दिनसम्म पनि पार्वतीले बुझ्न सकेन प्रत्येक दिन सोकुलो बजार गएर तरकारी ल्याउनु इनेसलाई भान्सामा सघाउनु र हप्ताको दुईपटक घर सफा गर्नु पार्वतीको काम थियो वास्तवमा यति काम त पार्वतीको लागि कुनै काम नै थिएन आज्ञाकारी सहयोगी भएर उसले इनेसले अराएका काम खुरुखुरू गरिरहे कुनै काम बिग्रेला कि भने जस्तो राम्रो नहोला कि भनेर ऊ पल पल चनाखो भइरहन्थे यसो गरे इनेसलाई रिझाउन सकिएला र यही रितले सेवा टहल गरी चार पाँच वर्षपछि नेपाल फर्क सुखको सानो पोको पनि सँगै लान पाइएला भन्ने उसको मनभरिको चाहना थियो यति बेला ऊ टाँगामा नारिए घोडी जस्तै भएकी जसको लक्षित संसार साङ्गुरो थियो र आँखाले सिधा अगाडि मात्र देख्थ्यो गन्तव्य मात्र पेसाख इजरायलीहरूको मुख्य चाड मध्येको एक हो नौ दिनसम्म चल्ने यो चाडमा गहुँको पिठोबाट बनेका सबै चिजहरू वर्जित हुन्छन् पसलहरूमा अघिल्लो दिनबाट ब्रेडहरू बेच्न छोडिन्छ तर पार्वतीलाई यो कुराको जानकारी भएन उसले पेसाकको अघिल्लो दिन सोकोलोभको मेगा सुपर मार्केटबाट इनेसलाई मनपर्ने ब्राउन ब्रेड ल्याएर फ्रिजमा हालेकी थिइ पेसाकको दिन बिहानै इनेसले फ्रिज खोल्दा ब्रेडको प्याकेटदेखि हालिन् पार्वतीलाई पेसाकको छुट्टी भन्ने थाहा थिएन उसको तलब ब्याङ्कमा जम्मा भइसकेको थियो त्यसैले ऊ ब्याङ्क जानको लागि इनेससँग बिदा माग्न उनको कोठामा गई इनेस पार्वतीलाई देख्ने बित्तिकै भुराले छोपेको कटहरको कोयो जस्तै पुन थालिन् यतिका वर्षसम्म मैले पेसाकमा गाउँको पिठोको कण कण सफा गरेर पेसाकलाई पवित्र पारेर राख्या थिएँ तैँ जानी जानी पाउरोटी ल्याएर मेरो घर अपवित्र पाए पाउरोटी ल्याएर मेरो घर अपवित्र पाए तँले थाहा छैन पेसाकको बेलामा घरमा गाउँको पिठोको एउटा कण पनि हुनुहुँदैन देखिन सुपर मा पनि कसरी गाउँ र गाउँबाट बनेका सबै कुराहरू प्लास्टिकले छोपेर लुकाएर राख्या रा हुन्छ रा ऊ छ कि मेरो घरै भ्रष्ट पारेर छोड्थे तैँले थाहा पाउनु पर्छ पर्दैन पेसाकमा हाम्रो देशभरिका ढलसमेत सफा गरिन्छ भ्याकुम लाएर घरको कुना काप्चा सबै तातो पानीमा केमिकल हालेर पखालिन्छ अझ पुराना परम्परावादी इजरायलीहरू त घरको फ्रिजमा पनि टर्च लाइट बालेर हेर्छन् कहीँ पाउरोटीको सानसानो टुक्रा कुना काप्चामा अड्किएर बसिया छ कि भनेर होइन मैले तँलाई पाउरोटी किनेर भनेको थिएँ कति नै मन लागे गर्ने भाइ गर्ने पार्वतीले कतिपल्ट माफी मागी इनेश बल्ला बल्ला चुप लागिन पार्वतीले चुपचाप आदेश सिरोधारिस लगाइदिन थालि तर अचानक इनेस बिजुलीको नाङ्गो तार जुधे जाँ गरी चड्किन् तिनका आँखाबाट आगका झिल्का निस्के जस्तो देखिन्थ्यो पार्वती तर्सिएर उठी र अलिक पर गएर उभिएन गर्नलाई पनि खोप रिस उठ्यो उसले पनि जवाफ दिए यति साह्रो रिसाउने मान्छेले एक्लै बसे भइहाल्यो नि त किन चाहियो तयार गिभर किन चाहियो त्यसपछि भने इनेस अलि शान्त भइन् तर यसपटक उनले पार्वतीको अनुहारमा गहिरिएर हेर्न थालिन् एकदमै सूक्ष्म अवलोकन गर्न थालिन् मानव उनी पार्वतीको अनुहारको केस्रा केस्रा निहाल्न चाहन्छन् पार्वतीको लागि यो स्थिति सहज त पक्कै थिएन तर पनि उसले केही प्रतिक्रिया जनाइन निकै बेर घोरिएपछि पार्वतीलाई हेरिसकेपछि अचानक इनेसले प्रश्न गरिन्सा नाम उसले सहज पाराले उत्तर दिए पार्वती होइन हो हो, पार्वती एक नासले जिल परेर हेर्न लागि तेरो नाम पनि इभा हो या ब्राउनकै साथी होस् तेलिए पेशाक जस्तु चाड़ में मेरे घर में पाउरोटी लिया मेरे धर्म नष्ट मेरा धर्म नष्ट इभा ब्राउन हिटलर की प्रेमिका इभा ब्राउन उसकी एवटी सा उसको नाम मेरी टोल में बस्ती थी म्यूनिकी भाई हो जर्मन हो जर्मन हिटलर देश आखी पार्वतीले इनेशको कुराको छेउ टुप्पो नै बुझिन तर यति जेल उसले इनेशको मानसिक अवस्था ठिक छैन भन्ने बुझिसकेकी थिए पार्वतीले इनेसको आशंकाको के जवाफ दियोस् उसले यति मात्रै भने तिमीलाई सन्चो छैन यस्तो बेला धेरै बोल्नु ठिक हुँदैन घातक हुन्छ बरु आराम गर आगो हुन थालिन् गरेर मार्न इजरायलबाट आए ब्राऊन कि साथी होस् त हिटलर कि प्रेमिका कि साथी त्यही हिटलर जसले साठी लाख यहुदीहरूलाई मारे त्यसले त मेरो परिवार नै सखाप पारिदिएको थियो तपनि त मिल्याएको थिएस् तिनीहरूसित त्यसैले आज पनि मलाई मार्न यहाँ आथेस किनभने म यहुदी हुँ अनुहारेको थियो उनले तीव्र गतिमा सास फेरिरहेकी थिइन् जिउ थरथर काँपिरहेको थियो पार्वतीलाई अब केही अनर्थ पक्कै हुन्छ भन्ने लागिहाल्यो ऊ इनेशको लागि चिसो पानी लिन किचनकै छेउमा रहेको फ्रिजतिर अत्यन्तै दगौरी तर तेतिन्जेल सम्ममा इनेस ढङ्ग ढालिसकेकी थिइन् पार्वतीलाई अब इनेसको घरमा बस्न सकिन्न भन्ने लागिसकेको थियो उसले इनेस कि छोरी सारालाई फोन गरी सबै कुराको जानकारी दिए सारा फोनबाट सम्झाउन खोज्दै थिइन् पार्वतीलाई तर पार्वती अब अरू केही सुन्ने मुडमै थिएन उसले फोन राखी थिए यति जल इनेस होसमा आइसकेकी तर मौन थिइन् तिनी जिज्ञासु आँखाले ठुलो टुलु पार्वतीलाई हेर्न पोथालिन् तर उनको हेराइमा पहिले जस्तो आक्रोश थिएन शङ्का थिएन एउटा बालकको जस्तो अबोध हेराई थियो उनको पार्वतीले आफ्नो लुगाफाटा सुटकेसमा कोस्न थाले अन्तिम औपचारिकताका लागि ऊ सुटकेस लिएर इनेस मेरो इनेस उसरी नै मौन बसिरहेकी थिइन् पार्वतीले नरम स्वरमा भने इनेस हुन त हजुरआमा जस्तै हौ आफ्नै हजुरआमालाई जस्तै माया गरेर बसौँला भन्ने सोचेका थिए मैले तर तिमीलाई म मनै परेन इनेस त्यही भएर म जान्छु अब म गएपछि तिमीलाई माया गर्ने अर्की केयर गिभर आइहाल्लिन् ख्यारे ल मलाई बिदा देऊ इनेस इनेसले यसपल्ट कुनै जवाफ दिएनन् उसै गरी तुलु-टुलु हेरिन् मात्र पार्वतीले जानु अघि इनेसलाई उनले दिउँसो खानुपर्ने औषधि पनि खुवाए अनि निस्कनै लाग्दा उसले इनेसका गालामा बिस्तारै मुहाई खाएर भने तिमी धेरै वर्ष बाँच्नु इनेस पार्वतीले इनेसको घर छोडेर एउटा जोखिम मोलेकी थिए त्यसको जानकारी एजेन्सीलाई नदिएर अर्को खतरा निम्त्याएकी थिए उसले ऊ अध्यारो अनुहार लिएर फेरि थिरकुमारीको कुमारीको अपार्टमेन्टमा पुगी अरू बेला मन दुख्दा घरमा फोन गर्थे पार्वती आमासँग मनको भारी मिसाउँथे आज भने उसलाई फोन गर्न पनि मन लागेन के भनेर फोन गर्ने फिर कुमारीले पार्वतीलाई र भनिन् कि एजेन्सीमा गएर आफ्नो कुरा राख्नु त्यसपछि जे त होला त्यो रात पार्वती निधाउ सकिन उसको मन एकदमै अस्थिर भइरहेको थियो रोगी गाईका गोबरमा औस्यागमा स्याउ स्याउती प्रश्नहरू सलबलाइरहेका थिए हिजोसम्म गाह्रै भए पनि काम त थियो जसो तसो दिन बितेपछि तलब्त पाक्थ्यो ऊ पहिचान गुमाएको आप्रवासीले आफ्नो देश सम्झे झै इन घर सम्झन थालि गाउँतिरका हजुरआमाहरू कस्ता घन हुन्छन् बुहारीहरूले घर गृहस्थी सम्हालेकै हुन्छन् क्यारे पार्वती पार्वती आथे बजे को पुगी कार्यालय प्रमुख लियाले पार्वतीलाई पार्वतीले आफ्नो परिचय दिन साथ उनी रिसले आगो भइन् उनी रिसाएका बेला उनको भयानक मुखमुद्रा र आक्रमक हेराईले केयर गिभरको मुटु काम थियो अझ त्यसमाथि जट्याङझै कडा बोली पनि थपिँदा त उभिएकै ठाउँमा मुत्थे केटीहरू ोजगारदातालाई छोडेर हिँड्नु लापरवाहीको चरम नमुना गैर जिम्मेवारलाई निष्कर्ष पनि सुनाइन् पार्वती ट्वाल परेर एकहरू तिनको मुखमा हेरिरहेकी थिए गाली गर्दा तिनका कुहि आँखा खुबी चम्केका थिए गोरा गोरा काला र कतै चुहिला जस्ता राहता भएका थिए पार्वती अब भने साँच्चैकै फसादमा पर्न लागे डरले थरथर खाम्दै विनम्र भएर उसले बिन्ती बिसाए होइन एकतर्फी कुरा मात्र सुनेर किन यसरी रिसाउनुहुन्छ मेरो कुरा पनि त सुनिदिनुहोस् किन सुन्ने तिम्रो कुरो नियम विपरीत गर्नेलाई म फेरि पनि काम खोजी खोजी दिन्छु सक्दिन तिम्रो कुनै सुनवाई पनि हुँदैन अब पार्वतीको भने रिसको पारो चढ्न थाल्यो अघिसम्म डरले कामिरहेकी पार्वती अब भने रिसले काम नथाली मनको आक्रोश उसको अनुहारमा प्रकट हुन थाल्यो अब काम नपाइने नै भएपछि यसका कोठाबाट किन लुरुलुरू निस्कने उसले यही सोची होइन कसरी काम दिनुहुन्न तपाईँहरू त्यो बहुलाइ बुढीको एक अरू सुने कुरा सुनेर फैसला गर्ने पहिलो मेरो कुरो सुन्नु परेन मेरो कुरो पनि सुन्नु के गर्नेमा गार पार्वतीले आफू विदेशमा छु भन्ने पनि बिर्सी अगाडि बसेकी कोइरी हाकिम् हो भन्ने पनि बिर्सी उसले यावत कुरा भने उस्तै आवेशमा पार्वतीको रिस देखेर लिया निकै बेरसम्म हेरेको हेरे, हेरे भइन् पार्वतीले तिनजेल विश्वास भइसकेको थियो अब लियाले उसलाई कार्यालयबाट तुरन्तै निकाल्ने छिन् नवन्दै उनले घाढलाई बोलाएन। घाढ अदबका साथ आएर उभियो लियाले भनिन् ए सुन खुब रिसाकी छिन् उनको लागि गिलास चिसो पानी लिएर पार्वतीले पानी खाइसकेपछि लिहाले बल्ल शान्त भावमा भानेन ल ठिक छ ठिक छ के गर्नु सकिँदो रहेछ के उपाय हुँदो रहेछ हेरौँ ल है पार्वतीले तोदा भनेर आभार प्रकट गरी पार्वती निस्किने बेलामा लियाले फेरि भानेन् अनि तिमी त एकदमै हिम्मतिली स्वभावकी रहेछौ तिमी जस्तै छोरी मान्छेलाई देख्दा मलाई एकदम खुसी लाग्छ पार्वती एजेन्सीबाट पार्वती बाहिर निस्किँदै थिए कि त्यही बेला मोबाइलमा उसको आमाको फोन आयो नेपालबाट आमाले भनिन् कि छोरी घरको छानो चुहियो अलिकति पैसा पठाइदिन सक्छस् पैसा पठाइदिन सक्छ पैसा पैसा भा तो पूंजीवादी को हथियार हो पार्वतीका बापत्ता भएको तीन वर्ष भइसकेको थियो र उसको भाइले यसो भन्न थालिसकेको थियो कि पैसा भनेको पुँजीवादीहरूको हतियार हो भाइको कुराले अब पार्वती र आमालाई चिन्तित बनाउन थालेको थियो गोजीको पैसा रित्तिएपछि पार्वतीको दाई श्रवण कुमार भाउजूलाई लिएर घरै आएको थियो तर ऊ होटलको काममा कति पनि सघाउँदैन थियो भाउजू पनि होटलको काम भनेपछि नाक खुम्च्याउँथिन् दोस्रो श्रेणीमै भए पनि पार्वतीले जसोतसो एसएलसी पास गरेको पनि दुई वर्ष भइसकेको थियो अगाडी पढ्ने आफ्नो रहर पार्वतीले हाललाई थाँती राखेकी थिए बीच पसल पनि बन्द भयो आमाले लाचार भएर पार्वतीतिर हेरेर रुजेश्वरमा भनेन् तेरो मात्रै भर्छ तेरै मात्र आश पार्वती बा फर्केर जस्तो लाग्थे सपना पनि जहिले नराम्रो नराम्रो मात्रै देख्छु भाइलाई भने उसैको के उमेरका केटाकेटीहरू आएर राति राति सम्झाउन थालिसकेका थिए भाइभित्र पनि कता कता प्रतिशोधको ज्वाला तन्किएको थियो एकदिन उसले पार्वती र आमाको अगाडि भन्यो सुन्नुहोस् आमा दिदी पनि सुन अब मेरो माया मारिदिए हुन्छ म चाहिँ अब जनयुद्धमा लाग्ने निचोडमा पुगेँ जनयुद्धमा लाग्ने निचोडमा पुगेँ यसो भनेगत्तै ऊ हिँडी पनि हाल्यो महिना दुई महिनामा ऊ अचानक घरमा फुत्त फुत्त आइपुग्थ्यो कहिले साँझ त कहिले मध्यरातमा उसका साथमा अरू केही युवा युवतीहरू पनि हुन्थे भात पाकेको छ भने खाएर फुत्त निस्कन्थे छैन भने आफै भान्सामा छिरेर पकाउँथे कपा कप खाएर एकैछिनमा कथा मिलाउँथे कथा बाक्लो अँध्यारोमा पनि फटाफट हिँड्थे तर तिनीहरू सबैका अनुहारमा सधैँ लोभ लाग्दो झ्यालो हुन्थ्यो कहिले काहीँ भने भाइ एक्लै आउँथ्यो जङ्गलबाट फुत्ता निस्केको स्याल छै लुसु लुसु आएर एकैछिन बस्थ्यो अनि बिदा भाइ हल्थ्यो ऊ पहिले जस्तो थिएन हाँस्दै हाँस्दैनथ्यो भन्दा पनि हुन्छ एकदम कम बोल्थ्यो झोलामा के के बोक्थ्यो र सोध्यो भने भन्थ्यो ए यसमा यसमा रेड बुकहरू छन् र माओको यो अन्तर्विरोधबारेको किताब पनि छन् एकदम रहस्यम लाग्थ्यो पा ऊ किन माहको किताब पढ् किन चिनिया क्रान्ति बारे चासो राख्छ किन चिनिया जनमुक्ति सेनाको बारेमा खोजी नीति गरिरहन्छ पार्वती बुझ्न सक्दैन थिलामा एक डेढ सय रुपियाँ पनि बाग थियो भाइको त्यो चाला देखेर आमा रुन्थिन् ऊ रोइरहेकी आमालाई झन् रुहाउँदै जङ्गलतिर बस्थ्यो जहिले पनि जाने बेलामा भन्थ्यो शोषक सामन्तको अन्त्य हुन्छ आबा शोषक राम को अंत्य भो भेन पार्वती ले था पाई ना। तर उ एकदिन एटा खबर लिया महान जनयुद्ध में शहीद होता है त्यसपछि पनि पार्वतीको घरमा राति राती युवा युवतीहरू आउने क्रम रोकिएन सिकारी स्याल झैं चङ्ख देखिन्थे तिनीहरू तिनीहरूको आँखामा अलिकति डर र धेरै आक्रोश मिसिएको हुन्थ्यो तिनीहरूमध्ये कोही त पहिले भाइसँगै आउनेहरू पनि थिए कोही आफ्नै गाउँका चिने जानेकै केटाकेटीहरू के पनि थिए उनीहरू पार्वतीलाई आफूसँगै जनयुद्धमा सामेल हुन आग्रह गर्थे सधैँ देश र जनताका मुक्तिका कुरा गर्थे त्याग र बलिदानका कुरा गर्थे समाज रूपान्तरणका कुरा पनि गर्थे बुर्जुवा फासिस्ट प्रतिक्रियावादी महान जनयुद्ध क्रान्ति जस्ता शब्दहरू उनीहरूले सम्झाउने क्रममा बारम्बार प्रयोग गरिरहन्थे सबैको भनाइको सार एउटै हुन्थ्यो जनमुक्ति सेनामा सामेल भएर हामीसित हिँड उनीहरू भइन्जेल त आमा केही भन्दैन तर जसै उनीहरू जान्थे आमा रुन थाल्थिन् एक अति भएपछि आमा पार्वतीका अगाडि हात जोडेर उभिन् र भनिन्ता भए भाइ मरियो दाईको ताल यस्तो थियो तर पनि के भयो भने म त जिउँदै मरेतुले हुन्छु छोरी त्यसैले त अब गाउँमा नबस् नबस् यो गाउँमा अब काठमाडौँतिर जा तर बिहाको लागि भनेर केही गहना बनाएको थिएँ अब त्यही लिएर जा हेर छोरी तँ यसै पनि आँटिली छेस केही न उपाय त आफै पनि गरिहाल्छस् बस्नको लागि मैले तेरि कान्छी माइजोगी बहिनीलाई फोन गरिदिएको अब उनीहरूसितै मिलेर बस्नु अब उनीहरूसितै मिलेर बस्नु पार्वती काठमाडौँ आइपुगे काठमाडौँ त आई पार्वती तर उसको काठमाडौँ आगमन समस्याको समाधान थियो कि सुरुवात यो कुरा उसले निकै दिनसम्म पनि बुझ्न सकिन काठमाडौँको बसाइले उसले सहज बनाउने कति प्रयत्न गरे तर काठमाडौँले उप्रति आत्मीयता प्रकट गरिरहेको थिएन यहाँको हावापानी यहाँको वातावरण र यहाँको परिवेशले पार्वतीको अस्तित्वलाई सहज रूपमा स्वीकार गरिरहेको थिएन केही समयपछि नै उसले बुझे समस्याको पहाड अब सुरु भएको रहेछ अब उसले पढ़ाई खर्च कहाँबाट ल्याउने कसरी बाँच्ने यस्ता ज्वलन्त प्रश्नहरूले बहुलाह कुकुरम्पिन थालिसकेका थिए उसलाई चिन्ताको धमिराले उसको मनलाई कुटुकुटु खान थालिसकेको थियो सानोतिनो काम खोज्न थालियो धेरै ठाउँ चहरी स्कुल कलेज कारखाना सहकारी फाइनान्स म्यान पावर सपिङ मल रेस्टुरेन्ट केही बाँकी राखेन पार्वतीले तर कतै पनि ऊ खपत हुन सकिन कतिबाट पनि उसले सकारात्मक जवाब पाउन सकिन ऊ जहाँ जहाँ जान्थी प्राय सबैले उसको रूपको तारिफ गर्थे तर कसैले कामको कुरा गरेनन् जागिर दिन्छु भनेर कसैले भने यस्तैमा एक दिन बाटैमा भेटिए शङ्करदाई माओवादी गतिविधि निकै बन्न थालेपछि उनी पनि हालसालै बुधबारेबाट काठमाडौँतिर बसाइ सरेका रहेछन् शङ्करदाईले के काम गर्थे पार्वतीलाई मात्र होइन गाउँका अरूहरूलाई पनि थाहा थिएन तर पैसा निकै कमाउथे चिल्लो घरमा गुड्थे सुकिला र राम्रा लुगा लगाउँथे छाँटले धनाड्य देखिन्थे उनी गाउँमा मानिसहरू उनले गरेको प्रगति उदाहरणीय मान्थे उनको प्रशंसा गर्थे पार्वतीलाई काठमाडौँको सड़कमा देख्ने कारै रोकेर उनले सोधेती पार्वती होइन त अनि कता हिँड्यौ त कता हिँड्यौ त पार्वतीले आफ्नो समस्या बताए मुखै फोरेर भने दाइ काठमाडौँ आएको यही त मलाई सानसानै भए पनि जागिर खोपिदिन सक्नुहुन्छ शङ्कर दाई ए कुरो त्यसो हो ल यसो गर नि त भोलि एघार बजीतिर पुतली सडकमा आएर भेट मलाई मेरो साथीहरूको एउटा दुइटा अफिसहरू पनि छन् म कतै पहल गरौँ है त शङ्करदाईको यो एक वाक्यले नै पार्वतीको ओइलाको शरीरमा फुर्ती आयो उसले सोची दुनियामा राम्रा मान्छे पनि छन् निकै आशावादी भाइ पार्वती संसार सुन्दर देख्न थाली भोलिपल्ट देउसो पुतली सडकको मोडमै भेटी उसले शङ्करदाईलाई शङ्करदाईले पार्वतीलाई अझै आश्वस्त पारे मैले हिजै तिमीलाई भेटेर गइसकेपछि साथीसँग सा सा कुरा पनि गरिसकेको छु बुझौ त रिसेप्सनिस्टको जागिर छ भोलिदेखि नै काम सुरु गर्ने अब पार्वती अतिशय उत्साहका साथ शङ्करदाईको कारमा बसी निकै बेर पछि कार रोकियो ऊ शङ्करदाईसितै एउटा ठुलो रेस्टुरेन्टमा पसी, त्यहाँ निकै भिडभाड थियो दाई भर्याङ उक्लिए माथिल्लो तला सुनसान थियो कुनामा एक दुई जोडी खाना खाँदै थिए शङ्करदाईसितै ऊ एउटा कुनामा बसी वेटर मेनु आयो शङ्करदाईले सिजलर र चिकन रमस्टिक अर्डर गरे मसरुम सुप पनि मगाए तात तातो मसरुम सुपपछि धुवा उठ्दै गरेको सिजलर पनि आयो चिकन रमस्टिक पनि आयो जीवनमा पहिलोपल्ट पार्वतीले सिजलर र चिकन रमस्टिकको स्वाद लिएकी थिए त्यसपछि फ्रेस जुस पनि आयो उसले जुस पनि पि तर त्यसपछि के भयो उसलाई केही थाहा भएन बिउ जिन्दा ऊ कुनै ठुलो कोठामा थिए कोठा, कोठा एकदमै सुनसान थियो उसले यताउति हेरी अझै आँखा देखिरहेकी थिएन बुद्धि मन्द भएको थियो निन्द्राले झप्प झप्प पारिरहेछ आलस्यले शरी पनि भारी थियो मन र मस्तिष्क लाटिएको थियो तर उसले यति त थाहा पाए कि ऊ एउटा पलङमा छ छे। पलङ छेउको साइड टेबलमा पानीको बोतल थियो दुई खुट्टकी पानी पिएर बोतलले टाउकोमा खन्या अनि तालुमा थप थप पारी त्यसपछि ऊ जुरुक्क उठी आफूलाई निहाल्न खोजी शरीरको लुगा पुरै अस्तव्यस्त थियो आत्मा र शरीर एकसाथ भाँचिएको अनुभूति भइरहेको थियो पार्वतीलाई एउटा सानो झ्याल रहेछ त्यहाँबाट चियाएर हेरी ऊ झसङ्ग भई रात सकिएर बिहानी हुने तर्खर हुँदै रहेछ उसले यताउति हेरी सिलिङमा पत्ती बलिरहेको थियो ऊ ढोका निर गई उसले सोचेकी थिए ढोका बाहिरबाट बन्द होला तर ढोका खुल्ला थियो उसले ढोका खोली तल झरी र होटलबाट बाहिर निस्कि सडकमा आएपछि ऊ एउटा बन्द पसलको सटरमा हडेश लाएर थ्याच बसी र भक्का निएर रोन थाली ऊ निकै बेरसम्म रोइरहे नजिकै शिवजीको मन्दिर थियो मन्दिरभित्र शिवजी पनि थिए तर ती शिवजी बाहिर थिए के सुन्थे पार्वतीको रुहाई आफूमाथि भएको यो अत्याचार सहन्न सहन्न आफ्नै जिल्लाका एकजना भूतपूर्व सांसदलाई चिनेकी थिए भूतपूर्व भए पनि उनी राष्ट्रिय राजनीतिमा प्रभावशाली थिए बुधबारेकै नेता थिए उनी पार्टीमा इमान्दार नेताको छवि बनाएका थिए जनताको कुरा सुन्थे तिनीहरूलाई सक्त सहयोग पनि गर्थे अन्याय अत्याचारको प्रशस्त विरोध गर्थे पत्र तिनका लेख र रचनाहरू बरोबर प्रकाशित भइरहे लाग पार्वती आगनमा निकै भिड थियो ऊ भने भिडुल्दै सांसदज्यूको बैठकमै पोखी बैठकमा सांसदसँगै टाँसिएर ऊ हुनसम्म चकेत परे वाक्य बस्यो उसको सांसदज्यूले यति मात्र भनेको याद छ उसलाई कि नानी म अहिले जरुरी राजनैतिक सल्लाहमा व्यस्त छु पछि आऊ है भोलिपल्टको दैनिक पत्रिकामा तिनै नेताको लेख छापिएको थियो जसमा माओवादी जादतीका कारण जिल्ला जिल्लाबाट शङ्कर जस्ता इमान्दार व्यापारीहरू पलायन भइरहेकोमा दुखेसो पोखेका थिए सांसदज्यूले न्यायको लागि त्यसपछि पार्वतीले कतै कुनै पहल गरिन बरू उसले सांसदज्यूको लेख छापिएको सो पत्रिका जतन गरेर राखी लेखका लागि होइन त्यसैमा छापिएको थियो इजरायलमा केयर गिभरको आवश्यकताबारे एउटा विज्ञापन उपन्यास ोदाको तेस्रो अंक यही सकिन्छ हामी आशा गर्छौ यो र हाम्रो लाग्यो हवस् आजको अङ्क यति नै उपन्यास तोदा र यस कार्यक्रम बारे यहाँको धारणा भुवन पौडेल, टी भोला तिमल सिन्हा सृजना तमा सूत्र पवन राज प्रतिक्रिया काम संचार वहा संचार एट जीमेल डॉट कॉम